दूरपश्चिममा धार्मिक तथा सांस्कृतिक गौरा पर्वको रौनक सुरु देवी देवताका गाथा तथा सामाजिक विकृति विसङ्गति विरुद्ध डेउला खेलिँदै गाउँमा पहिलो पटक बत्ती बल्दा स्थानीय खुसी बत्तीबाट पैसठी परिवार लाभान्वित कैलालीमा महिला प्रहरीको संख्या न्यून न्याय सम्पादनमा कठिनाई सुदूरपश्चिममा मेडिकल कलेज निर्माणको बाटो खुल्यो वन तथा भू संरक्षण मन्त्रालयद्वारा अन्तरियामा बन्य भनिएको मेडिकल कलेजको निर्माणका लागि रूख काट्न अनुमति शैक्षिक प्रमाणपत्र धितु राखेर ऋण दिने प्रावधान शैक्षिक बेरोजगारी कम गर्नका लागि ल्याइएको पूर्व अर्थराज्य भण्डारीको भनाइ सेती नदीमा बगेका बालकको उद्धार र जङ्गली जनावरले बर्खेवाली सका पार्न थालेपछि डोकीको दक्षिणी क्षेत्र प्रभावित बैतणीमा घरबार परिवारलाई अस्थायी टहरा निर्माणका लागि जमिन उपलब्ध वरिपरिदेखिने केही नौला के जुन से उठान गर्दा केही परिवर्तन अथवा के निकास र विकास निस्कियो उठाउनुहोस् त्यस्ता विषयहरू फोन नम्बर शून्य छ्यानब्बे चार बिस चार सोह्रमा छोटो जानकारी दिनुहोस् फोन तपाईँलाई हामी गर्नेछौँ पच्छी, जानकारी कराया विषयर गांधार बनने बयानबे दशमलव दुई मेगा हर्स को प्रसारण क्षेत्र भ्र का हरक नागरिक रेडियो संवाददाता बनाने अभियान हम साथ दायित्व पूरा करते सब को साझा आवाज बनाने अभियान हम्रो सहोगी को रही जिला कृषि विस कार्यालय डड़धुरा को सांचाई सहकारी सिंचाई तथा प्लास्टिक पोखरी निर्माण कोवेदन पेश करने संबंधी अत्यंत जरूरी सूचना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 सेवा केन्द्र को सिफारिश परिषद तथा इलाका परिषद योजना पासलिपिई प्लास्टिक पोखरी का सहकारी का खाद्य सुरक्षा आयोजना लागू भाव शीर्ष आलिटाल गांगखेत अशीग्राम नवदुर्गा बेलापुर भद्रपुर सीपुर देवल दिव्यपुर बागेश्वर में दर्ता भृषि सहकारी संस्था पुनश योजनाको लागि आवश्यक निवेदन फारम जिल्ला कृषि विकास कार्यालय डडेलडुरा र कृषि सेवा केन्द्र तथा कार्यालयको वेबसाइट डब्लु डब्लु डब्लु डट डाउनलोड गर्न सकिनेछ साथै अस्पष्ट रूपमा भरिएको तथा माग अनुसार कागजातहरू पेश नभएका निवेदन उपर कुनै कारवाही हुने छैन थप जानकारीको लागि जिल्ला कृषि विकास कार्यालय डडेलडुरा तथा पाएको कृषि सेवा केन्द्रमा सम्पर्क गर्न गर्नुहुन जानकारी गराइन्छ जिल्ला कृषि विकास कार्यालय डडेलडुरा सम्पर्क नम्बर शून्य छ्यानब्बे चार दस एक सय उनासी प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार बयानब्बे दशमलव दुई मेगा आर्जा इन्टरनेटमा रेडियो प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म भूपेन्द्र विष्ट अनि म दिलपेश देउबा अञ्चलको लोक संस्कृतिमा आधारित धार्मिक एवं सांस्कृतिक गौरव पर्वको चहल पहल कञ्चनपुरमा शुरू भएको छ यस वर्ष गौरा पर्व भदौ सात गते पञ्चमीका दिन पर्ने भए पनि गौराको अवसरमा खेलिने डेउडा भने दुई साता अघिदेखि नै शुरू भइसकेको छ महेन्द्रनगरमा हरेक दिन साँझ खुल्ला मञ्च संविधान चोक लगायतका स्थानमा विभिन्न संस्थाको पहलमा गौडा खेल्नेको भीड लाग्न थालेको छ गौरा पर्वको विसर्जन नभएसम्म गौरा घर मन्दिर परिसरमा महिला पुरूष छुट्टा छुट्टै रूममा गोलबद्ध भई स्थानीय लोक भाषामा डेउडा सहित धमारी लगायतका खेल खेलेर रमाइलो गर्ने गर्दछन् यसरी देउडा सहित धमारी खेल खेल्दा देवी देवताका गाथा सम्बन्धी गीतका साथै सामाजिक विकृति विसंगति विरूद्ध पनि डेउडाका माध्यमले तीखो व्यङ्ग्य गर्ने प्रचलन रहँदै आएको छ त्यसै गरी महाकाली साहित्य संघले पनि यहाँ गौरा महोत्सवको आयोजना गरेर देउडाको रौनकलाई अझ बढाएको छ भने खपट खप्त समाजले पनि गौराका अवसरमा देउड़ा प्रतियोगिता गरिरहेको छ तीन दशकदेखि महाकाली साहित्य संघले महेन्द्रनगरमा गौरा महोत्सवको आयोजना गर्दै आएको महाकाली साहित्य संगमका अध्यक्ष वीरबहादुर चन्दले बताउनु भएको छ गौरा पर्व मनाइने घरमा महिलाले व्रत बसी सपा तामाको भाँडोमा बिरुवा अर्थात पाँच थरीका गेडागुडी भिजाएर राख्ने गर्दछन् गौरा र शिवको पूजामा अक्षता का रूप में प्रयोग होने बिरुडा भिजाइक दिनदे गौरा पर्व को थालनी प्रत्येक गांव टोल गौरा घर अथवा मंदिर में गौरा पर्व विभिन्न बोट बिरुवा गौरा को प्रतिमा तैयार पारी ामिक अनुष्ठान साथ गौरा रूप प्रतिमालाई गौरा घर में भित्रियाने गौरा भित्राइस श्रद्धालु महिला व्रत बसी गौरा घर गौरा रिव को पूजा अर्चना करने बिरूडा सबाद का रूप में ग्रहण करने तराई में कंचन पूर कैलालीदूरपश्चिम का सातवट पहाड़ी जिल्ला गौरा को रौनक में रमाई केही महिना अगाडिदेखि काम शुरू भएको बजाङको धमेना गाविस वडा नम्बर तीन र चारमा आज बत्ती बलेको छ स्थानीयको जन श्रमदान वैकल्पिक ऊर्जा प्रवर्तन केन्द्र र धमेना गाविसको सहयोगमा धमेना गाविसको सीताली खोलाबाट तीन किलो क्षमताको बत्ती बलेपछि स्थानीय खुशी भएको सीताली खोला सुधारिएको लघु जलविद्युत आयोजना समितिका अध्यक्ष जगत रोकाईले जानकारी दिनुभएको छ बत्ती बलेपछि तीन र चारवटाका पैसठी परिवारले आज गाउँमा खुशियाली मनाएको बताएको छ बत्ती बलेसँगै यहाँका स्थानीयहरूलाई विद्यार्थी र्थीहरूलाई पठन पाठन गर्न टीभी हेर्ने मिल तथा ससाना उद्योगहरू सञ्चालन गर्न निकै सजिलो भएको सञ्चालक गणेश रोकाएको भनाइरहेको छ केही समय अगाडि मटेतेल र सल्लाहको झरोले उज्यालो गर्नुपर्ने बाध्यता हटेको भन्दै स्थानीय सर्वसाधारण व्यक्ति निकै खुसी भएका छन् कैलाली जिल्लामा प्रहरी महिलाको संख्या आवश्यकताभन्दा न्यून रहेको छ जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाभर आठ सय छयासठी प्रहरी दरबन्दी रहेको छ पैंचालिस जना प्रहरी महिला मात्र कार्यरत रहेका छन् प्रत्येक प्रहरी इकाइमा प्रहरी महिलाको दरबन्दी छ तर दरबन्दी अनुसार पद पूर्ति जिल्लाका कतिपय इकाई चौकी प्रहरी महिला विहीन रहेका छन् प्रत्येक प्रहरी चौकीमा प्रहरी महिला हुनुपर्नेमा जिल्ला प्रहरी कार्यालयमा समेत पर्याप्त संख्यामा रहेको छैनन् प्रहरी महिलाको संख्या कम हुँदा महिला तथा लैङ्गिक हिंसाका साथै न्याय सम्पादन र सुरक्षा जिला प्रहरी कार्यालय कैलाली का प्रहरी निरीक्षक शैले सोरी बोहरा का अन्सार हाल जिला प्रहरी इकाई प्रहरी महिला कार्यरत प्रत्येक का प्रहरी इकाई चौकी उपयुक्त भौतिक संरचना महिला काौचालय पोसाक परिवर्तन घर आवास र बाल गृहको व्यवस्था नभएका कारण प्रहरी महिला खटाउन समेत कठिनाई भएको उनले बताउनु भएको छ जिल्ला प्रहरी कार्यालयमा सत्रजना प्रहरी महिला कार्यरत छन् त्यस्तै जिल्ला कारागारमा तीनजना इलाका प्रहरी चौकी फल्टुडेमा एक भजनी लम्की टिकापुर मालाखेती चौमाला इकाइ प्रहरी र सीमा प्रहरी चौकी बहुलियामा दुई दुईजना प्रहरी महिला कार्यरत रहेका छन् सडकपुर मसुरिया र जुगेडा चौकीमा एक एकजना कार्यरत रहेका छन् त्यस्तै ओडा प्रहरी कार्यालय धनगढ़ी र सामुदायिक प्रहरी चौकी हसनपुरमा दुई दुईजना र त्रिनगर प्रहरी चौकीमा पाँच प्रहरी कार्यरत रहेका छन् कैलालीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले र कुनै प्रहरी चौकीमा प्रहरी महिलाको माग भएमा वा बढ़ी महिला हिंसा हुने क्षेत्रमा प्रहरी महिलाको व्यवस्था गरिएको बताउनु भएको छ एसपी विष्ट ने सीमा प्रहरी चौकी बहुली में स्थानीय को मग आए पश्चिम दुई प्रहरी महिला खटाइए कैलालीमा का श्रेणी का आठ इलाका प्रहरी कार्यालय र ख श्रेणीका सातवटा इलाका प्रहरी कार्यालय रहेका छन् त्यस्तै तीनवटा सीमा प्रहरी चौकी र एकवटा प्रहरी कार्यालय बाह्रवटा प्रहरी चौकी र चार अस्थायी बिट रहेका छन् त्यस्तै विमानस्थल जिल्ला कारागार जिल्ला प्रशासन कार्यालय जिल्ला अदालत र जिल्ला भन्सार कार्यालयमा पनि प्रहरी इकाइरहेका छन् महिला अधिकार कर्मी घिमिरे प्रहरी महिला कार्यरत नभएको चौकीमा महिला सम्बन्धी उजुरी कम दर्ता हुने गरेको बताउनु छ वन तथा भू संरक्षण मन्त्रालयले अतरियाको गेटामा बन्ने भनेको मेडिकल कलेजको पूर्वाधार निर्माणका लागि रूख काट्ने अनुमति दिएको छ रूख काट्ने अनुमति नपाएर वर्षौंदेखि रोकिएको काम यो निर्देशन निर्देशनसँगै अब मा मेडिकल कलेज निर्माणको बाटो खुलेको हो कलेज निर्माणको ठेक्का पट्टा भएको वर्ष दिनपछि मन्त्रालयले जिल्ला वनलाई लिखित रूपमा रुख काट्ने अनुमति दिएको छ रूख काट्ने अनुमति दिएपछि लामो समयदेखि अल्झिएको गेटा मेडिकल कलेजको पूर्वाधार निर्माण कार्य गति लिने अपेक्षा गरिएको छ मेडिकल कलेज स्थापना गर्ने भनिएको जग्गामा रूख कटानको अनुमति नहुँदा स्थापनाको घोषणा भए तापनि निर्माणको कामले गति लिन सकेको छैन मन्त्रालयले केही दिन अघि दै गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका सदस्य हेमराज पुजाराले मन्त्रालयको निर्णयपछि जिल्लापन कार्यालयले पनि लिखित रूपमा रूख काट्ने अनुमति दिइसकेको जानकारी दिनुभएको छ आगामी कार्तिक महिनादेखि रूख काट्नको लागि टेन्डर प्रक्रिया अघि बढाइने भनाइरहेको छ गेटास्थित मेडिकल कलेजका लागि छुट्याएको एकाउन्न दशमलव आठ हेक्टर क्षेत्रमा साढे चार सय भन्दा बढ़ी रूखहरू रहेको मेडिकल कलेज पूर्वाधार समितिले जनाएको छ सा, आन्तरिक सड़क छेउछाउमा पर्ने बाहेक सबै रूख काटिनेछन् गत वर्ष मेडिकल कलेजका नाममा आएको बाह्र करोड़ रूपियाँ मध्ये घाम नहुँदा करिब करोड़ मात्र खर्च भएको पूर्वाधार निर्माण समितिले जनाएको छ सरकारले चालू आर्थिक वर्षका लागि अडचालिस करोड़ रूपियाँ विनियोजन गरेको छ पूर्व अर्थ राज्य मन्त्री एवं बैतडी क्षेत्र नम्बर एकका सांसद दामोदर भण्डारीले एमाले नेतृत्वको अघिल्लो सरकारले शैक्षिक पत्र धितो राखेर ऋण दिने प्रावधान शैक्षिक बेरोजगारी कम गर्नका लागि ल्याइएको बताउनु भएको छ बैतडीको पाटनमा रहेको कृष्ण उत्सव महावीको छप्पन्नौ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै पूर्व अर्थ राज्य मन्त्री भण्डारीले नेपाल प्राकृतिक स्रोतको धनीदेश भएको भए पनि यी स्रोतहरूको समुचित प्रयोग हुन नसकेको बताउनु भएको छ नेतृत्व गरेको सरकारले देश भि आर्थिक संभावना को खोजी बेला अतालिएर सरकार ढालेको उहाँले आरोप समेत लगाउनु भएको छ सरकारको स्वाभिमानबाट डराएर रिमोटको प्रयोगबाट सरकार फेरिएको उहाँले दावी गर्नुभयो एक अर्को प्रसंगमा पूर्व अर्थराज्य मन्त्री भण्डारीले पञ्चेश्वर बहुदसीय परियोजनाको काम अगाडि बढेको र यो परियोजनाबाट बैतडीले सबैभन्दा बढ़ी लाभ प्राप्त गर्ने बताउनु भएको छ यसैबीच बैतडीको पाटनमा रहेको कृष्ण उत्सव माविको वार्षिक उत्सव तथा आज विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ वार्षिक उत्सवको अवसरमा विद्यालयको शैक्षिक गतिविधि भौतिक गतिविधि और आर्थिक गतिविधि को बारे में अभिभावक जानकारी कराइक सम्मान परियोजनाले आज एक कार्यक्रमका बीच जिल्लाका चार स्वास्थ्य कर्मीलाई सम्मान गरेको छ जीएसकेको आर्थिक सहयोग केयर नेपाल र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ डडेलध्रद्वारा संचालित सम्मान परियोजनाले स्वास्थ्य क्षेत्रमा काम गर्ने क्रममा उल्लेखनीय योगदान र सहकार्य गरेको भन्दै जिल्लाका चार स्वास्थ्य सम्मान गरेको हो सम्मानित हुनेमा जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत भोज भट्ट पब्लिक हेल्थ नर्स पार्वती विष्ट अहेव प्रेम बहादुर ए र अस्पतालका मेडिकल अधिृता प्रकाश दर्जी रहेका छन् जिल्ला जनस्वास्थ्य कार्यालय को को मा आज सम्पन्न भएको स्वास्थ्यसँग सम्बन्धित सरकारवाला संस्थाहरूको बैठकको अवसरमा उनीहरूलाई सम्मानित गरिएको हो कार्यक्रममा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरिरहेका संस्था नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ भौतिष्य विकास समाजले आर्थिक वर्ष दुई हजार बहत्तर गरेका क्रियाकलाप र आगामी योजनाहरूका बारेमा जानकारी गराएका थिए भने जिल्ला स्वास्थ्य कार्यालयद्वारा संचालित बाल स्वास्थ्य अन्तर्गतको खोप व्यवस्थापन कार्यक्रम र सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत भएका क्रियाकलाप उपलब्धि र आगामी बारेमा थियो बैतडीको उदयदेव नौ मकैमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ शनिबार साँझ सात बजेतिर घर नजिकै मकै बारी छेउमा रहेका बेला स्थानीय हिराचन्दकी सात वर्षीय छोरी चञ्चलामाथि चितुवाले आक्रमण गरेको हो उनको शब तीन घण्टापछि नजिकैको जंगलमा आधा खाइएको अवस्थामा भेटिएको स्थानीय प्रेमचन्दले बताउनु भएको छ उनी गंगेश्वर प्रावि मकैलमा दुई कक्षमा अध्ययनरत रहेकी थिइन् चार चार वर्ष एता बैतडीको तल्ल सोरा क्षेत्रमा चितुवाले अठाइस जनाको ज्यान लिइसकेको छ सिलगढ़ी नगरपालिका दशमा बस्दै आएका नौ वर्षे लक्की कठैत सदै चाहिँ आइतबार बिहान पनि पोड़ी खेल्न सेती नदीमा पुगे महादेव मन्दिर नजिकै पोड़ी खेल्दै गर्दा उनी सेतीको भंगालोमा परे उर्लादो सेतीको भंगालोमा परेपछि अतालिएका लक्कीलाई नदीले बगाउन थाल्यो झण्डै पचास मिटर तल पुर्याएपछि कसो कसो उनी नदीको बीचमा रहेको ढुंगा थुप्पारिएको रहे ठाउँमा पाखा पुलको पिल्लर भएको ठाउँभन्दा केही माथितिर ढुङ्गा थुप्रिएको थियो त्यो थुप्रोमा उत्रिएपछि उनको ज्यान बचेको थियो तर उनलाई त्यहाँबाट उद्धार करने निकल कठिन भूलमाथिट जाल फा जाल में फोक्को पारे फूलमाथि तानेर उद्धार कर झंडे डेढ़ घंडा को प्रयास उद्धार कर बालक लक्की स्वास्थ्यवस्थ राम इलाका प्रहरी कार्यालय दीपाल का प्रमुख प्रहरी नाब निरीक्षक पीमबहादुर मल ने बताने बैतडीको चौखाम गाविसको दोगाडमा रहेको काठे पुल भत्किएर खोलामा बगेका जना महिलाको उद्धार गरिएको छ पुलबाट दुई सय मिटर तल बगेको अवस्थामा हासुली देवी धामी र गीता बिकको स्थानीयहरूले उद्धार गरेको स्थानीय जनक धामीले जानकारी दिनुभएको छ पुल जीर्ण अवस्थामा रही भत्किँदा समेत सम्बन्धित निकायले पहल नगर्दा त्यहाँका स्थानीयहरूलाई आवत जावतमा बारम्बार शास्ति भोग्नु परेको छ तपाई युनिटी खबर सुनिरहनु भएको छ जंगली जनावरले बर्खेबाली सखा पार्न थालेपछि डोटीको दक्षिणी क्षेत्र प्रभावित बैतडीमा घरबार विहीन परिवारलाई अस्थायी टहरा निर्माणका लागि जमिन उपलब्ध लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला कार्यालय जरुरी श्री शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरद्वारा डडेलधुरा जिल्लामा यही भाद्र एघार गते बिहान आठ बजेदेखि सञ्चालन हुने निम्न माध्यमिक तहको स्थायी शिक्षकको लागि खुला प्रतिस्पर्धात्मक लिखित परीक्षामा सम्मिलित हुन आवेदन गरेका परीक्षार्थीहरूको परीक्षा केन्द्रहरूको शिक्षक सेवा आयोगको साउन सत्र गतेको निर्णय अनुसार नेपाली अङ्ग्रेजी विज्ञान गणित र गणित विज्ञान विषयका परीक्षाहरू ढडेलधुरा जिल्ला सदरमुकाम र आसपास विद्यालय क्याम्पसमा कायम गरिएको र सामाजिक विषयको परीक्षा केन्द्र ढोटी जिल्लाको सदरमुकाम सिलगढीमा कायम सम्बन्धित परीक्षार्थीहरूले तोकिएको परीक्षा केन्द्रमा गई परीक्षामा सहभागी हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ विस्तृत जानकारीका लागि यस कार्यालयको वेबसाइट एवं सूचना पार्टीमा हेर्न समेत अनुरोध गरिन्छ जिल्ला शिक्षा कार्यालय डुरा वरीपरी देखिनी नौलाठान परिवर्तन अथवास प्रसाद ये फोन नंबर शून्य छियानबे चार बीस चार सोलह में छोटो जानकारी होस फोन तामी करने पच्छी जानकारी कराया विषयर गांधार मे बयानबे दशमलव दुई मेगा हर्ज को प्रसारण क्षेत्र भ्र का हरक नागरिक रेडियो संवाददाता बनाने अभियान हम्रो तीन दायित्व पूरा करते सब को, को साझा आवाज बनाने अभियान हम्रो सहयोगी रिपोर्टर को रूप रही काम करने उत्कृष्ट के हीला रेडियो को वार्षिक उत्सप में सम्मान गरेने तपाईँ अहिले बयानब्बे दशमलव दुई मेघार्जमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा रेडियो भर्खरै हामीले प्रस्तुत गरेका थियौं सुदूरपश्चिमको धार्मिक तथा सांस्कृतिक गौरा पर्वको रौनक शुरू देवी देवताका गा तथा सामाजिक विकृति विसंगति विरूद्ध देउड़ा खेलिँदै गाउँमा पहिलो पटक बत्ती बल्दा स्थानीय खुशी बत्तीबाट लाभान्वित लगायतका जंगली जनावरले स्थानीय कृषकले लगाएको बर्खी बाली सकाप गर्न थालेपछि रोटीको दक्षिणी क्षेत्रका किसानहरू चिन्तित हुन थालेका छन् जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने निरौली गडसेरा र मान्नापड़ी लगायतका पश्चिमी गाविसका अधिकांश ओडाहरू जंगली जनावरहरूबाट प्रभावित बनेका छन् दुम्सी बदेल स्याल लगायतका जंगली जनावरहरूले स्थानीय कृषकहरूको खेतमा क्षति पुर्याउन थालेपछि निरौली गाविसको ओड़ा नम्बर पाँच छ न गाविसको पाँच र सात तथा गडसेरा गाविसको तीन र पाँच ओडाहरू अन्य क्षेत्रहरू भन्दा सबैभन्दा बढी प्रभावित भएका छन् हिउँदको खडेरीले गहुँ बालीमा राम्रो उत्पादन नभएको त्यस क्षेत्रमा जंगली जनावरहरूले बर्खे बालीमा क्षति पुर्याउन थालेपछि स्थानीय कृषकहरू साह्रै चिन्तित भएको त्यहाँबाट कृष्ण भडलले खबर पठाएका छन् भैतडीको तल्लादेही गायसवड़ा नम्बर आठ डाँडा खालीका पहिरो तथा जमिन भाँसिएर घरबारविहीन परिवारका लागि स्थानीय रनी बोखोराको स्थायी टहरा निर्माणका लागि जमीन उपलब्ध गराएका छन् पीड़ित परिवारको स्थानान्तरण जमिनको खोजीमा रहेको प्रावधान टोलीको रहबरमा तल्लादेखि गाविस वाडा नम्बर आठ दासी ढुङ्गामा आफ्ना नाममा रहेको मकैबारी बोहराले पीडित परिवारलाई निशुल्क रूपमा अस्थायी टहरा निर्माणका लागि जमिन दिएको तल्लादेही गाविसका सचिव डम्बर बहादुर विष्टले जानकारी दिनुभएको छ तत्कालका लागि पहिरोबाट घरबार विहीन भएका चार परिवार र जमिन फाँसिएर घरमा बस्न नमिल्ने भएका विस्थापित भएका पाँच परिवार गरी नौ घर परिवारको अस्थायी बसोबासका लागि बोहराले जमिन उपलब्ध गराउनु भएको छ उपलब्ध गराएसँगै पीडित परिवारलाई अस्थायी रूपमा टहरा निर्माणका लागि बाटो खुलेको छ पीड़ित परिवारका लागि अस्थायी टहरा निर्माण गर्न स्थानीय प्रशासनले सहयोग गर्नेछ श्रावण एक्कीस गति परेको अपिरल वर्षाका कारण तल्लादेखिको वडा नम्बर आठ खालीमा जमिन भाँसिएर बाहुन घर परिवार, परिवार, पर का परिवार जोखिममा परेका छन् डोटी को दीपाइल में को, कोट भैरव मंदिर को आज सरसफाई तत्कालीन डोटी का राजा भूपति शाह निर्माण उक्त मंदिर आज स्थानीय बासिंदा को सहभागिता में सरसफाई कर प्रहरी, प्रहरी के सरसफाई करने भहरी समय यही सरसफाई गर्न बन्द गरेका कारण आज स्थानीयवासी आफैले मन्दिर सरसफाई गरेका हुन् नेपाल प्रहरीले सरसफाई गर्न छोडेपछि उक्त मन्दिर फोहोर हुनुका साथै जीर्ण समेत बन्दै गएको र आफूहरू मन्दिरको सरसफाईमा जुटेको स्थानीय भरत कठाईले जानकारी दिनुभएको छ जिल्ला प्रशासन कार्यालय बाजुराले रूट परमिट नलिएका यातायातका साधनहरू सञ्चालनमा रोक लगाउने बताएको छ बाजुरा जिल्लाको सड़कमा हालसम्म बसोबास बस सेवा सञ्चालनमा आएको छैन सदरमुकाम मार्तडीबाट करिब चार घण्टा हिँडेपछि वा जीपमा गएर दुई घण्टामा मात्र बस भेटिन्छ तर यो सडकले रूट पर्मिट पाएको छैन बाजुरा जिल्लाको सड़क आठ किलोमिटर मात्र कालो पत्रे सड़क छ बाँकी सबै धुले कच्चे सड़क मात्र छन् हाल हिउँदै सिजनमा जीप मात्र सदरमुकाम पुग्छ वर्षामा एक दिने पैदलै गाडी भेटिन्छ हाल अछाम जिल्लाको साफे बगरसम्म मात्र रुट पर्मिट पाएको भए पनि सुदूरपश्चिम महाकाली पवन यातायातले बाजुरा जिल्लाको पाडा दार्चुलाको आइतबार पत्रकार सम्मेलनको आयोजना गरिएको छ भदौ दुई र तीन गते नेकपा एमाले जिल्ला कमिटिको सत्रौं बैठकले गरेको निर्णय सार्वजनिक गर्न जनता सामू पुर्याउने उद्देश्यले पत्रकार सम्मेलन गरिएको नेकपा एमाले जिल्ला कमिटी दार्चुलाले जनाएको छ नेकपा एमाले स्थानीय तह पुनर्संरचना निर्धारणमा नेकपा एमालेका धारणा के हुने भन्ने बारेमा बहस चलाइएको छ एमाले जिल्ला कमिटी स्थानीय तह पुनर्संरचनामा देखिएको विवाद समाधानको लागि एमाले जिल्ला कमिटी अध्यक्ष राम जोशीको अध्यक्षतामा नौ सदस्यीय कार्यदल गठन गरिएको पनि जनाइएको छ बैठकले गरेको निर्णय बारे जानकारी गराउँदै एमाले जिल्ला कमिटी न्द्र घी एमा भद पन्ध्र गतिसम्म जिल्लाको भौगोलिक अवस्था जनसङ्ख्या लगायतका सबै गर्दै सीमाङ्कन र केन्द्र निर्धारण बारे धारणा अब सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट आज सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित कुनै पनि घटना तथा दुर्घटनाहरू नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरले जनाएको छ अब आज रातिको मौसमी पूर्वानुमान आज राति देशभर मौसम बदली हुनेछ यसका साथै पश्चिमी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना र देशको पूर्वी र मध्य भागमा पनि सामान्य वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ बजेको युनिटी खबर सकिने लागेको छ सुदूरपश्चिम को धार्मिक तथा सांस्कृतिक गौरव पर्व रौनक शुरू देवी देवता का गाथा तथा साजिक विकृति विसंगति विरुद्ध देवड़ा खेली गांव में पटक बत्ती पल्द स्थानीय खुशी बत्ती परिवार लाभावित कैलाली महिला पटरी संख्या न्यून नया संवादन कठिनाई सुदूरपश्चिम मेडिकल कलेज निर्माण बाटो खुल्य वन तथा भू संरक्षण मंत्रालय द्वारा अंतरिया में बनने भेडिकल कलेज को अनुमति शैक्षिक प्रमाणपत्र धितु राखेर ऋण दिने प्रावधान शैक्षिक बेरोजगारी कम गर्नका लागि ल्याइएको पूर्व अर्थराज्य मन्त्री भण्डारीको भनाइ सेती नदीमा बगेका बालकको उत्तर र जंगली जनावरले बर्खीबारी सका पार्न थालेपछि डोटीको दक्षिणी क्षेत्र प्रभावित बैतडीमा घरबार परिवारलाई अस्थायी टहरा निर्माणका लागि जमिन उपलब्ध समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी वीरेन्द्रलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियो युनिटी डट कम डट एनपीबाट पढ्न र चाहेको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे बजे साझा खबर सुन्न सक्नुहुनेछौ नमस्कार